अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगाहर्ज र यो कार्यक्रम नारी सरोकार नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा कार्यक्रम नारी सरकार यति बेला तपाईँ हुनुहुन्छ रेडियो अर्पण एक सय चार डब्लु पाँच मेगा हल सँगै इन्टरनेट लाइनमा डब्लु कम लगइन गरेर विश्वको जुनसुकी कुनामा रहेर पनि कार्यक्रम नारी सरकार सुन्न सक्नुहुन्छ कन्ट्रोल रुममा हुनुहुन्छ यति रिजन र तपाईँ सँगै सुन्नु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी आउने गर्दछौं हरेक हप्ताको बिहिबार बिहान सातिसदेखि करिब करिब आठ बजेसम्म तपाईँको साथमा उपस्थित हुने गर्दछौ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरूलाई राख्दै आइरहेका छौ विभिन्न क्षेत्रमा घटेका महिला हिंसा सम्बन्धी घटनाहरू नारीमाथि हुने गरेका दुर्व्यवहारका कुराहरू कुसंस्कार कुति महिलालाई एउटा झालोमा झेलिएको परम्परागत कुराहरू लगायतका विषयमा पनि महिला भएकै कारण महिलाहरू पछि परेका कुरा सामाजिक आर्थिक राजनैतिक विभिन्न क्षेत्रमा नारीहरूलाई हेरिने संकुचित दृष्टिकोण सँगसँगै हामीले कार्यक्रममा विभिन्न संघ संस्थामा संचालन विभिन्न संघ संस्था सञ्चालन गर्दै आउनुभएका विभिन्न संघ संस्थामा आबद्ध दिदी बहिनीहरूसँग पनि कुराकानी गर्ने गर्दछौं सँगै कार्यक्रममा हामी एक सफल नारी नारीहरूले गरेका साहसी कार्यका बारेमा पनि जानकारी दिँदै आइरहेका छौ त्यसै गरी आज पनि हामी उपस्थित भएका छौं हरेक हप्ताको बिहिबार र आज नेपालमा महिलाको स्थिति के छ समग्र एउटा नेपालमा महिलाको स्थिति के हामी के देख्न सक्छौ कार्यक्रममा आज हामी यही विषयमा चर्चा गर्नेछौ नेपाली समाज हिन्दू आर्यन संस्कृतिमा आधारित छ कुनै पनि धर्मले महिला महिलाप्रति भेदभाव गरेको तथ्य उल्लेख भएको पाइँदैन तर धर्मको गलत व्याख्या गरी महिलाहरु महिलाहरूप्रति वर्षौंदेखि भेदभाव गर्ने चलन चल्ती भने व्यापक रहेको छ आजभन्दा करिब सही वर्ष अघाड़ी सन्तान उत्पादन गर्ने र पुरूषहरूको मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्ने गरिन्थ्यो प्राचीन युगमा महिलाहरूलाई मानव अस्तित्वविहीन बनाई दासकै मा समेद्ध प्रयोग गर्ने गरिन्थ्यो र पुरूषहरू मात्र मानव हुन् भन्ने धारणाको समाजमा व्यापकता पाइएको थियो महिलाहरूलाई पशु सरह वेशबिखन गरिन्थ्यो तसर्थ राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक चेतनाको अभाव नै पुरूषहरूले महिलाहरूप्रति असमान व्यवहार गर्नुको प्रमुख कारण देखिन्छ समयको साथसाथै महिलाहरूको अधिकार र स्वतन्त्रताको लागि पनि हरेक क्षेत्रमा आवाज उठ्न थाल्यो जसको फलस्वरूप वर्तमानमा आधुनिक परिवर्तन भएको देख्न सकिन्छ महिलाहरू शारीरिक र शक्तिका दृष्टिले पुरूष तरहसम्मा नहुदा नहुँदै पनि पुरूष समाजले उनीहरूलाई घर साथै बाहिरी कामको समेत जिम्मेवारी थपेको छ प्रकृति ने नई महिला पुरूषा शारीरिक रूप में कमजोर बनाये इस विशेष ध्यान में राखी उन्नी संरक्षण सुविधा प्रदान सकिए राष्ट्र को समग्र विस होने धारणा को विस तसर्थ नेपालको अन्तरिम संविधान दुई मा महिला बालक वृद्ध शारीरिक वा मानसिक दृष्टिले असक्त व्यक्तिको संरक्षण या विकासको लागि कानूनद्वारा विशेष व्यवस्था गर्न सकिनेछ भन्ने व्यवस्था गरेको छ कानूनले समेत संवैधानिक व्यवस्था गरे पनि हामीले इमानदारीपूर्वक समाजलाई निहालेर हेर्ने हो भने महिलाहरू वास्तवमा नै पछाडिरहेको पाइन्छ महिलाहरूलाई घर परिवार तथा कृषि उत्पादनमा प्रदान गरिएको स्थान तथा शत्रेय उनीहरूको अमूल्य योगदानसँग पटक्कै मेल खाँदैन ग्रामीण क्षेत्रहरुमा महिलाहरूले वस्तुभाव हेर्ने खेतीबाली उब्जाउने जस्ता धेरै जसो काम गर्ने गर्दछन् उनीहरू खाना बनाउन बच्चा हुर्काउन बुढाबुढ़ीलाई स्याहार गर्न समेत जिम्मेवार बनाइएका हुन्छन् पुरुषले पुरूष काम हुनाले, नसखाने पानी, वस्ोभाव को चारा तथा दाऊरा जमा करने जस्ता निके समय लगने काम निके भारी बोक्द धेरै परिवारहरूमा महिलाहरू सम्पूर्ण पुरूष सदस्यहरूले खाइसकेपछि मात्र खान्छन् खानाको कमी हुँदा उनीहरू खानाबाट वञ्चित हुने सम्भावना धेरै रहन्छ महिलाहरूको पनि पुरूषहरू सरह सम्मान अधिकार छ राजनैतिक निर्णय प्रक्रियामा प्रभाव हुनुपर्छ तथा शिक्षा भूमि एवं पौँजी जस्ता स्रोतहरूमा सम्मान अधिकार एवं नियन्त्रण हुनुपर्छ भन्ने धारणाको विकास हरेक क्षेत्रमा भएको पाइन्छ कार्यक्रम नारी सरोकारमा हामी नारी, नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौ विभिन्न क्षेत्रमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू र नारीहरूलाई गरिने दुर्व्यवहार नारीहरूलाई हेरिने संकोच दृष्टिकोण सामाजिक आर्थिक विभिन्न पक्षमा महिलाहरू पछि कुरा लगायतका कुराहरूमा हामी कार्यक्रममा चर्चा परिचर्चा गर्दै आइरहेका छौ हामी नेपालमा समग्र महिलाको स्थिति नेपालमा महिलाहरूको अवस्था र स्थितिलाई निहालेर हेर्दा महिलाहरू पुरुषभन्दा धेरै पछाडि छन् भन्ने कुरा उनीहरूको शैक्षिक स्तर राजनीतिमा भएको सहभागिता सरकारी या अन्य जुनसुकै क्षेत्रमा भएको सहभागिता र स्कुलहरूमा छात्राहरूको संख्या आदि कुराहरूबाट प्रष्ट हुन्छ वास्तवमा गाउँघरमा त महिलाहरूले आफ्नो घरमा खाना पकाउने खाना खुवाउने बच्चाहरूको स्याहार गर्ने भाँडा बास्नेदेखि लिएर घरको अन्य सबै काम गर्नुपर्छ त्यसको सा। साथै आफूले नसक्ने काम समेत जिमाले पूरा गर्नुपर्ने पूरा गर्न नसकेमा लग्नेको कुटाई खानुपर्ने या भोकभोके बस्नुपर्ने हुन्छ त्यतिसम्म पुरूषहरू आनन्दले गफ मारेर बस्ने या अरू कुनै मनोरञ्जनात्मक काम गर्छन् बिहान उठेर घरको सम्पूर्ण काम पूरा गरेपछि घाँस दाउरा र मेलापात गरी साँझ अध्ययारो भएपछि पुनः घरधन्दा सम्पन्न गरी पुग नपुग खाना खाई सन्तुष्ट हुनुपर्छ महिलाले यस्तै कारण गर्भवती अवस्थामा पौष्टिक आहार नपुगी रक्त या खतरा झनक अप्रस्तुतिको कारण कैयौं महिलाहरूको अकालमा नै मृत्यु हुने गरेको पाइएको छ अर्कातिर हेर्ने भने नेपालका दुर्गम गाउँहरूमा त घरका बुहारीहरूले दासको रूपमा जीवन बिताइरहेका यसरी हेर्दा यस पुरूष प्रधान समाजमा महिलाहरू धेरै शोषित छन् दुई हजार अडचालिस सालको जनगणना अनुसार मातृ मृत्युदलाई हेर्दा प्रति दस हजार जीवित जम्ममा त्रिपन्न दशमलउ नौ प्रतिशत र महिलाहरूको साक्षरता तीस प्रतिशत रहेको छ निजामती किताबखानाको विलेख अनुसार अस्सी हजार सम्पूर्ण कर्मचारीहरूमा पाँच, बाल मा मा बाल मा पाँच हजार मात्र महिलाको कर्मचारी छन् नेपालमा पाँच वर्ष मुनिका बाल बालिकाहरू मध्ये झण्डै आधा संख्यामा बाल बालिकाहरू कुपोषणबाट ग्रसित छन् राष्ट्रिय स्तरमा पाँच वर्ष मुनेकाको बाल पनि प्रति हजारमा चौसठी अनुमान गरिएको छ शिशु मृत्युदर प्रति हजारमा अडचालिस अनुमान गरिएको छ प्रति एक लाख जीवित जन्ममा दुई सय दरले हुने मृत्युदर ज्यादै उमेरका महिलाहरूमा हुने गरेको सम्पूर्ण मृत्युको पाँच भागको एक भाग गर् तथा सुत्केरी हुने अवधिको जटिलताहरूसँग नेपालमा सूक्ष्म पोषणको कमी पनि व्याप्त छ अडसठी प्रतिशत सामान्य महिलाहरू पचहत्तर प्रतिशत गर, गर्भवती महिलाहरू र अठहत्तर प्रतिशत विद्यालय जाने उमेर नपुगेका बाल बालिकाहरू अल्पदाले ग्रसित रहेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् विभिन्न न्यू इराक अध्ययन अनुसार नेपालबाट वर्षेरी चार पाँच हजार महिला भारतको विभिन्न शहरका कोठीहरूमा बिक्री हुने गरेको तथ्य स्पष्ट देखिन आएको छ त्यसै आफ्नो जीविकोपार्जनको कुनै आधार नभएको कारण बाध्य भई देह व्यापारमा लाग्नेहरूको संख्या पनि लगभग पाँच हजार पुगिसकेको छ नवौं पञ्चवर्ष योजनामा महिलाहरूको वास्तविक स्थितिलाई पहिचान गरी उनीहरूलाई विकासको मूल प्रवाहमा समाहित गर्ने लैंगिक भेदभाव हटाई समानता प्रदान गर्ने राजनैतिक क्षेत्र शैक्षिक कार्य र अन्य विकासको कार्यहरूमा महिलाहरूको सशक्तिकरण गरी सम्पूर्ण क्षेत्रमा सहभागी गराउने लक्ष्य दिएको छ तर पनि यसबाट खासै प्रगति भएको देखिदैन महिला र पुरूष बीच समानता कायम गर्ने पिछड़ेका महिलाको ला लागि विशेष कानून बनाई अगाडि बढ़ाउने भनिए तापनि महिलाहरूको लागि खासै विशेष किसिमको कानून बनाई प्रभावकारी रूपमा लागू भएको उदाहरणहरू पाइएका छैनन् जसरी महिलाहरूलाई प्रकृतिले शारीरिक मा अतिरिक्त जिम्मेवारी दिएको छ त्यसै गरी कानूनले पनि संरक्षण दिन नसकी कमजोर बनाएको छ विभिन्न कल कारखाना र उद्योगहरूमा पनि सुरु महिला महिलाहरूलाई निम्न स्तरको काममा लगाउने पारिश्रमिक कम दिने गरिन्थ्यो कुनै काम महिलाले गर्न सक्षम भए पनि महिलाले त्यस्ता काम गर्नु हुँदैन भनी रोक्ने गरिन्थ्यो तराई क्षेत्रमा छोरीको विवाह गर्दा सकेर या नसकेर केटा पक्षले माघे जतिको दाइजो पूरा गर्नुपर्ने ज्यानै गुमाउनुपर्ने समको अवस्था सृजना भई ज्यान गुमाएका महिलाहरूको संख्या पनि अधिक नै छ तर हालाएर त्यस्तो खालको अवधारणा विस्तारै घट्दै भने गएको पाइन्छ वास्तवमा समाजमा जहिलेसम्म महिला र पुरूष बीच विभेद रहन्छ तबसम्म महिलाहरूको स्थिति नाजुक त रहने नै छ महिलाले गर्ने काम पुरूषले गर्ने काम भन्ने नछुट्याई का महिला र पुरूष बीच सम्मान व्यवहार काममा सम्मान्ने पक्कै पनि महिलाको अवस्था महिलाहरू पनि अघि बढ़ने थिए यसरी नेपाली नारीहरूको अवस्था सुधार गर्नको लागि विभिन्न क्षेत्रमा आवश्यक सुधार हुन आवश्यक देखिन्छ स्वास्थ्यमा शिक्षा लैंगिक समानता अवसर लगायतका विविध क्षेत्रमा महिलामाथि हुने विभेद अन्त्य हुने हो भने पक्कै पनि महिलाहरू अघि बढ्ने थिए विभेदले गर्दा महिलाहरू पछि परिरहेका छन् यी विभेद पछिमा महिलाहरूलाई अगाडि बढ़ने समान अवसर प्रदान गरिने हो भने पक्कै पनि महिलाहरू अघि बढ्ने थिए घर परिवार गाउँ समाज हुँदै समग्र राष्ट्रको विकास हुनको लागि महिलाहरू सचेम हुन जरुरी छ कार्यक्रमबारे सरकारमा आज हामीले चर्चा गर्यौं समग्र नेपालमा महिलाको स्थिति कस्तो छ महिलाहरूलाई कस्तो दृष्टिले हेर्ने गरिन्छ र गाउँले परिवेशका कुरामा बारेमा हामीले आज चर्चा गर्यौं अब भने हामी कार्यक्रमको अन्त्यतिर छौं ऐतिन्जेलसम्म मलाई साथ दिने कन्ट्रोल रुमका मित्र रिसनलाई हार्दिक धन्यवाद दिँदै र ऐतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमप्रति केही सल्लाह सुझाव छन् भने हामीलाई सल्लाह सुझाव पठाउन पनि सक्नुहुन्छ सम्पर्क नम्बर शून्य र पाँच तेस हामीलाई सल्लाह सुझाव भन्न सक्नुहुन्छ आजको लागि कार्यक्रमबारे सरकारबाट म सम्झना पनि विदा हुन्छु नमस्कार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 चार पर्षा, बैंकु बवाल, चार एक चौहत्तर अन्बे चार तिरपन्न पैतालीस शून्य चौदह एक छत्तीस एक चालीस तीन सड़सठी पुनः आधारभूत लेख तालीम संचालन होना सहसो जानकारी सिदा मनोकामनाटो वर्क मैने थिए। गाड़ी हो ले के गरौ। उफ। ले के बन काम ना तो सब माने रा, गाड़ी बनाओ रा। ले सुनने अबी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 मोबाइल अंठानब्बे पाँच पचास छैसठी पाँच नौ खरीद बिक्री राशि अनुसार पत्थर का बीसो वर्ष पुरानो वर्षा बजार सम्पर्कूर्य पुनश्चनसदी पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार एभरेस्ट बैङ्कको ठिक तल चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ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 Best, Sean, for High-quality Program. Hey, Abdul! What do you take into account昨day in order you? Oh, my auntie, how do you take into account when you get into account for thisessen? Oh, Herr. That's true for human power! When you pay attention to yourươ ещё and pay attention, then get into account. Who are you? Look, <laughs> you're fake!! Your buddy! Ah, but that's true! Please do act well. ओ, हामी कहाँ ग्रह, का ग्रह दशा राशिका रत्नहरू सुनसा प्रणालीबाट नापतोल गरिने कुरा सहरर्ष जानकारी गराउँदछौ सम्पर्क अनुप सुन्सादी पसल नयाँ रोड पर्साद चितोवन फोन शून्य छपन्न छ छा बयानब्बे दुई सय उनान्सय मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी प्रोपराइटर अनुप लामी छाने दाई दाई एक पटक नकराउनु है लठ्ठ भाषा घर भाग को आर्क सहित को झाल ढोका कति राोर्षक हाई विकल्प का हरेक उत्पादन आकर्षक अज हे आधुनिक डिजाइन कम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 पचास नौ सौ सतहत्तर अंानब्बे पांच पचास पैंसठी चार सौ तेतीस अठान पचास बयासी जंतु संरक्षण अभ्यास छोरा को बिहे का जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मई तरडियो कैमरा को जिम्मा कसलाईलाई सेंटर अजुर, हामी हजूर हमीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध सारोह में स्तरीय भिडिओ सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्म बना पेमा हमीक राख्ह का चौधरी एन मिक्सिंग सेंटर संपर्क मोबाइल अंठानब्बे सात तिरपन्न अठारह दुई सियानबे अंठानब्बे एक सौ बारह पचास छ सौ पचासी, पचासी। तर चीर परिचित अस्पताल ओम साइरम अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिबार बिहान नौ बजे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर लोक बहादुर सेडाई प्रत्येक शनिबार दिउँसो एक बजे हार जोडनी मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डाक्टर सेवा र प्रत्येक मङ्गलबार दिउँसो एक बजे हार जोडी मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डाक्टर सुधीमा बैठे प्रत्येक शनिबार दिउँसो एक बजे पेट छाती मोटु तथा मृगोला रोग विशेषज्ञ डाक्टर कमल दुवाडी यौन तथा छाला रोग विशेषज्ञ डाक्टर सेवा प्रत्येक शनिबार एघार बजे शैलेन्द्र पोखरे प्रत्येक शनिबार बाह्र बजे बाल रोग विशेषज्ञ डाक्टर युवा निधि एवं प्रत्येक दिन फिजिसियन आँखा तथा दन्तरोग विशेषज्ञ जाँच गर्ने जानकारी गराइन्छ सम्बन्धित बिरामीहरूले समयमा नै सम्पर्क राखि स्वास्थ्य लाभ लिनुहोस् फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ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 सम्पर्क बजाज कम्पनीको आधिकारिक कम्पनीकेता आशीर्वाद अनिक प्रसाहत्तर मोबाइल अन्ठानब्बे चार एक्काउन्न बाह्र शून्य बत्तिस खुसी जीवन सुखी परिवार सुनौलो भविष्य र सुरक्षित बचतको लागि विश्वास आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी चितवनको पर्सा बजारमा पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड स्वीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल बैंक मार्फत सजिलै र सुरक्षित रूपमा तपाईको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसार भरिबाट एभरेस्ट रेमिट मार्फत पठाएको रकम सजिलै भुक्त नि पाए साथमा सकिने देशभरका एभरेस्ट ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ घर कर्चा शैक्षिक व्यवसायिक लगायत कृषि कर्चा अत्याधुनिक ब्याङ्किङ ब्याङ्किङ लकर सुबिदा एबम मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क अफ्रेस ब्याङ्क लिमिटेड चार पर्सा चौबिस कोटी फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी चाडपर्व आइसक्यो मेरो लागि साडी छोरा छोराई कपडा सपिङ गर्नु छ कहाँ जाने होला बहिनी ए अब अन्त जानु पर्दैन दिदी नयाँ व्यवस्थापनका साथ पर्सा बजार एभरेस्ट ब्याङ्क तल्लोपट्टि श्री महालक्ष्मी लेडिज एन्ड किड्स कलेक्सन आइसक्यो नि हजुर हामी कहाँ स्वदेशी तथा विदेशी साडीहरू कुर्ता सलवार टप्स पेन्ट टी सर्ट आउटर ब्यागहरू लगायत कस्मेटिक सामग्री तथा बच्चाका लागि कपडा र खेलाउन आइटमहरू सुपत मूल्यमा पाइन्छ सम्पर्क श्री महालक्ष्मी लेडिज एन्ड किड्स कलेक्सन खैरिस्ट ब्याङ्कको तलपट्टि सूर्य किरण पसल सँगै प्रोपराइटर सञ्चिता गिरी सुमित्रा गिरी मोबाइल अन्ठानब्बे टाइम को प्रभावकारी स्वास्थ्य सेवा को लगी टाड़ी रत्नगर बोली क्रावी एवं रतनगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौक चितोवनी लभ र प्रभावकारी स्वास्थ्यइरहेको टाढी रत्तनगर पोलिक्लिनिक ट्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा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 पोली एबं मेडिसिन सेंटर मेंडो फोन छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन्न चौसठी दुई सौ बाईस